तपाई हामी कार्यक्रम जस्ट फॉर इंजोय जस्ट फॉर इंजोय हरेक दिन बिहान एगार बजे अर्पण खबर पशी सुननाभूल अं सुो अर्पण एक सौ चार थोप् पांच मेगाहर्ज रो कार्यक्रम जस्ट फर इंजोय आउनु भयो दमोस्थी गयौ द फोन सा सुन फोन सा खाना खाने बाहेक सुकानु भएला है खाना खाएर बस्न रहनु भएको छ सो सूचना चाहिँ आज पनि तपाईको मन खुवा आवाज रेडियो अपन होमडेट 4.5 मेगाहर्ज र इन्टरनेट अनलाइन मा www.radio.com बाट दैनिक सात प्रसारण भइरहेको कार्यक्रम जसफ्विङ्सोले रोपोस्थी स आवाज बाटो सुन कुमार युवा आवाज ले बाइक रेडियो सर्कल सम्म प्रसारण गराएकी मेट्रो राजको सहयोग मिलिरहेको छ ओके okay, हरेक दिन हामी आउने गर्छौँ तपाईँको माझमा र तपाईँसँग रमाइलो कुराकानी पनि गर्ने गर्छौँ गोरु र हरेक दिन बिहान 11 बजीको अर्फ खबर पछि हामी बाह्र बजीसम्म तपाईँको साथमा रहनेछौँ र आज चाहिँ आउनेमा छौँ एक्लै छ है सो केही छैन तर तपाईँ हुनुहुन्छ मेरो साथमा र राजसँग मेरो साथमा हामी सबै छौँ सबै सँगसँगै चाहिँ आजको यो एपिसोडलाई आजको यो अझै रमाइलो बनाउनुपर्छ सो रोमान्टिक बनाउनुपर्छ त्यसरी नै केही रोमान्टिक रोमान्टिक सङ्गहरू तपाईँको लागि चाहिँ मैले चुज गरेर लेखेको छु सो ती सङ्गहरू पनि सुनेछौँ र तपाईँको बिचमा आफ्नो राजको स्वागत गर्छु नमस्ते को बोल्नु भयो मेरो अरू त हेर्नु त खासै केही छैन कहिले काहीँ मन खुसी हुन्छ कहिले काहीँ दुखी हुन्छ यस्तै त हजुर खोइ कस्तो के भन्नु है अब पहिला कहीँ ठिकै हुनुहुन्छ भनौँ अहिले सबै कुरा है त्यही त मन किन दुखी हुन्छ र मन किन खुसी हुन्छ भन्ने कुरा आगे? <laughs> <laughs> <laughs> सबै कुरा नै सबै कुरा पाइयो भने तिनीहरू त्यो रेडियो अलिकति सानो बनाऊ सिहो लिइरहनु भएको छ तर सानो बनायो भने पनि सुनिन्छ जस्तो लाग्छ मलाई चाहिँ सबै एकदमै ठिकै छु अनि हजुरको सुनाउनु चाँडी पनि ठिक छ बकुलहरू पनि ठिक छ सुम पनि राज पनि छ होइन हिजो पानी आयो तपाईँहरूको अगाडि आइपुगेको थिएँ म पनि आउनु चाहिँ होइन तर म त्यति घुम्न चाहिँ सकिनँ फर्किहालेँ अब सानो सानो काम थियो अनि यस्तो पानी आयो अब हिजोको दिन कस्तो पानी नै पानी भयो क्या भिजियो त्यही त होइन आज कस्तो घाम आएको छ रमाइलो भएको छ नियमा यो मोटरबाइक एक एक्सिडेन्टहरू बढी मात्रामा भइरहेका छन् अब एउटा कुरा भन्छ है तमा हाम्रो देशमा कस्तो छ भने नि अब जब कि जन्मिन पाएको छैन अब भनौँ न एउटा उखान जस्तै हो क्या अलिकति आफू हुन्छ सानैमा कुदाउनु पर्छ भनेर कुदाउनु हुँदैन भन्ने सिद्धान्त चाहिँ होइन मेरो होइन तर पनि कस्तो हुन्छ भने आफू कन्फिडेन्स छ भन्दै अब लाइसेन्सै बिना अब मान्छेलाई डरै बिना क्या अहिलेको सिटिजन कस्तो छ भने चाहिँ अलिअलि साधारण सिकेका भरमा लाइसेन्स त थोरै पैसा अलिकति बढी दिएपछि लाइसेन्स दिने तल पनि छ किन ल त्यही भएर त्यो त्यस्तो प्रथा चाहिँ अहिले काहीँ कहीँ ठाउँ चाहिँ त्यसमा चाहिँ एकदम खुसी छु किनभने जसले पाए त्यसले नै अब राम्रोसँग आफूलाई एक्सपिरियन्स नभइकन अब कुराको भएको कारणले चाहिँ अब त्यति आफू शरीरलाई कस्तो के गर्ने भन्ने कुरा ख्याली नगरी कुदाउने अवस्था हुन्छ क्या एउटा उमेर त्यस्तै नै हुन्छ नि त अनि त्यही भएर पनि अलिक बढी एक्सिडेन्ट चाहिँ भएको जस्तो लाग्छ अब भिडभाड त अब पनि हुन्छ होइन अब हाम्रो चितवन सहरकै कुरा गरौँ यति सानो सहर छ होइन काठमाडौँको सहरमा अब आकाश पात फरक छ र पनि अब त्यति एक्सिडेन्ट कमै हुन्छ कारणमा होइन र स भएर आफ्नै तर्थम हजुरलाई निरु तामाङ निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ राधा कुँवर शारा खनाल उमा बानिया गोमा राई मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी संगीता केसी पार्वती लामा अङ्किता नेपानी अन्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुवेदी रोश्मी तामाङ सलिना रोशी अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजाङ भण्डारी उहाँ चाहिँ दुई चार दिनभित्रमा अब शिक्षकको नाताले हाम्रो याको टिम चाहिँ उहाँ के अरे गाईघाड जाँदै उदयपुर जाँदै हुनुहुन्छ उहाँलाई एकदम शोभायात्रा भन्न चाहन्छु mm. अनि भरत साई घमण्डा मगर मनोज भुजेल दीपक आचार्य धर्म बस्ने सुदन तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनक साह पुणबहादुर थामा पृथ्वी डुमराकोटी माधव सुवेदी शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखरेल धन तामाङ विकास कार्की बमबहादुर धन अनि सम्झना छु त सुन कल गर्नु भएको थियो निलम अधिकारी थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा कल गर्न सक्नुहुनेछ विशेष गरी पछिल्लो समयमा मोटर बाइक एक्सिडेन्टहरू बढी मात्रामा छन् र त्यो हुनुको कारण के हो आज हामी तपाईँसँग यसको बारेमा कुराकानी गरिरहेका छौँ अर्को साथी लाइनमा स्वागत गर्छौँ हेलो हेलो हेलो हेलो हेलो कोही साथी हुनुहुन्छ कुराकानी गर्न सकेनौँ साथमा एउटा गीत सुन्नु बेला भएको छ तपाईँ सम्पूर्णको लागि खेलाडी सेभेन है सात सय छ्यासीबाट सम्पूर्णको लागि श्रेया घोषाल अनि श्रीमानको आवाजमा बलमा इजो देसाङ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 दिल्ली एनआइओएस बोर्डबाट एक्जाम दिु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाले सोझै दिन पाउने कक्षा एघार नपढी सिधै बाह्रको मात्र परीक्षा दिन पाइने साथै इङ्ग्लिस कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस्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 लोक दोहरीटर भाड़ा में फर क्वालिटी को बिका लागि गरको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला चौधरी फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई चौधरी फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई हजू हामीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगात विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बनापर में हमीकहां संपर्क राख्होस् फोटो मिक्सिंग सेंटर पर्सा बजार चौबीस कोज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन्न अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचासी छ सौ पचासी सुना आभास न सुन न आज आवास को बेहे में गई दुला सब हे रायि सुट लगालु काली टेलर्स एंड सटिंग सुटिंग सेंटर में सिलाट पो त हजार हमी कहाँ रेमंडमल गिनी कपड़ा उपलब्ध छुनाई सम्बन्धी संपूर्ण कार्य करूल्य में पाइन संपर्क बागलुंगाली टेलर्स एंड शटिंग सुटिंग सेन्टरि चार पर्स बजार प्रोपाइटर चित्रबादुर चार पचास अड़सठी पांच सचासी हमी कहाँ संपूर्ण स्कूल का शिक्षक का ओहो, ओह हो मैं तो सारे धोका दियो, फिर कई काम करना खोजो बिग्र होना इसका विश्वासिलोरद बनाने कत हो किंता लिंस रत्नगर को सौरा चोक में सीएस कंप्यूटर सी हजुर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एस सर एलजी सैमसुंग डेल एसपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्सर पाने का साथ ही मर्मत को सदैव हमीर समझना होप जानकारी संपर का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा चोक मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी का का ए कान्छ कता हिँडिस हातमा कलम र कावि पनि अङ्कल कम्प्युटर कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक ढङ्ग प्लाजाको तेर्स्रो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गोकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौर चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे र अन्ठानब्बे एक, एक दावलु दावलु दावल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट तपाई अल्ले ते रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहर्ज रो कार्यक्रम जस्ट फर इंजोय Welcome to the commercial break. You are listening to radio arpana 104.5 MHz and program this is just for inside. Eh? Arpana's sabae khalaagi sabae khalaagi radio arpana 104.5 MHz and internet online maa radioarpan.com baata haami lai sunabhaay koasa. Technical support Raj Raj Raj Baat-shum, the bank sahat maasa. Kol goona golaagi 056 563 332 and 563 333 golai maa kol goona su so goonaaneisha. सो so, कार्यक्रममा रहेर आज विशेष गरी हामी पछिल्लो समयमा बाहेक दुर्घटना विशेष मात्रामा बढ्दै गइरहेको छ यसको खास कारण के हो तपाईँहरूलाई के थाहा छ जति लाग्छ तपाईँको आफ्ना विचारहरूसँग तपाईँले प्रेसण गर्न सक्नुहुनेछ भन्न सक्नुहुनेछ व्यक्त गर्न सक्नुहुनेछ अर्को साथी हुनुहुन्छ स्वागत गर्छु ओके एकदमै लामो छ त नाम त नाम यो सरमा भनेको दाइ मेरो नाम त लामो छ है कहाँबाट हो अहिले अहिले म शक्तिखोरमा छु शक्तिखोरमा आइ सक्नुभयो तपाईं पनि आइ सके अब फेरी हिन्नको लागि तयारी भइराछ दाजु तयारी भइराछ है जहाँ गए पनि रामसँग जानुस् है हजुर हजुर अनि म मनमा सधैं चितवनको चित्र मेरो मन भित्र हुनेछ अनि खाना खानुभयो एकदम जदा भइसक्यो के छ अरु सुनाउनुस् नयनो दिन अनि पछिल्लो समय बढी भइरहेछ तपाईँलाई माधवन गरेर अब हिन्डुल गर्नु पनि हो हुन त अब हिन्डुल नगर फेरि एक्सपिरियन्स बदल्न पनि सकिन्न होइन मेरो साथीहरू निलम अधिकारी अनि विकास धन केदार भरत राजेश बद्री शिवराज माधव पृथ्वी पूर्ण जनक राजेन्द्र दिपक सुदन धर्म घमण्ड चन्द्र अनि मेरो यता साथीहरू हुनुहुन्छ निसा तामाङ निरु तामाङ रोशी एलिना निरा संजु, लक्ष्मी राधा शारदा उमा लगायत पवनजङ भनेर चिन्नुहुने सबैलाई सम्झिन चाहन्छु हस् नै सु नमस्कार हस् नमस्ते पवनजङ भण्डारी हामीलाई फोन गर्नु भएको थियो शक्तिपुरबाट रमाइलो पनि फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि सुन सपूर्ण पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छु सपोर्ट बाटो इसारा गर्दै हुनुहुन्छ अर्को साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हराउ नमस्कार हजुर कहाँ भएको म पनि एकदम ठिक छु अनि एकछिन पछि हुन्छ है अनि, अनि अरू के के चलिरहेको छ जिन्दगीमा सुनाउनुहोस् न एकदम गर्न चलासितु मान गामि खाएन बसिना गर्मी खानी बस्ने गर है खान के गर्ने चिसो खानी समयमा गर्मी खानु पर्ने है खानु पर्ला ससनिदै है ओके हुन्छ नि यो पछिल्लो समयमा विशेष गरी बाइक दुर्घटना बढी मात्रामा घटिरहेको अवस्था छ सुनिनाजी है के भन्नुहुन्छ तपाई के कारणले होला एकछिन द यहाँको रोड रोडको पोइसन पनि ठीक छैन हैन हिर्ना गर्न के छ त्यो तिम्रो चरित्रको सुरक्षा स्थिति पनि ठीक छैन के अनि त्यही मान्छे अब आजभोलिको केटाहरू यङ जेनेरेसनको मान्छेहरू लादो अनि अर्कालाई देखाउनुको लागि भए पनि राम्रो गरे भन्छ साथी सोनुलाई होइन भाइ र तपाईँ पनि कार्यक्रममा कल गर्नको लागि फटाफटालप्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय लाइन खुला पोइन्ट फाइभ मेघर्समा सुन्नु भएको छ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो हेलो हेलो ओके कोही साथी हुनुहुन्थ्यो कुराकानी गर्दै थियो तर उहाँको आवाज सुन्न सकेनौँ राज गीत सुनाउनुहुन्छ सु। एउटा गीत राख्छौँ तपाईँको लागि के रमाइलो खालका भनौँ इन्टरटेनमेन्ट रोमान्टिक सङ्गहरू तपाईँको लागि छन् यति बेला तपाईँको लागि राख्दैछु म सुलचित र रावन्त है हिन्दी रावनबाट श्रुति पाठक त्यसै गरी भेषाल र सूर्यया घोषालको आवाजमा तपाईँको लागि यो आवाज आवाज पछि आउँछु सुन्दै गर्नुहोला आवाजमा राखी यही समय बिहान एघार बजीको अर्फ खबर पछि बाह्र बजीसम्म रहने गर्छौँ कल गर्न सक्नुहुन्छ कुराकानी गरिरहेका छौँ साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छौ हेलो वेल कोही साथी हुनुहुन्छ उहाँको आवाज चाहिँ हामीले सुन्न सकेनौँ है फेरि अर्को साथी हुनुहुन्छ होला सायद लाइनमा गरिरहनु भएको छ कुराकानी गर्नुको लागि हामी छौँ हेलो हजुर नमस्कार नमस्ते सुन्नु भएको छैन कम okay, नमस्ते, नमस्ते, को दादा <laughs> दा दा। okay, यो फोन लाइन लाइनमा डिस्टर्ब छ त्यसैले पनि केही छैन प्रयास गर्नुहोस् अवश्य पनि एन वाइ आजको यो शुक्रबारे श्रृङ्खलाम सोम तपाईँको साथमा एक्लै छो राज ट्रेक्निकल सवरबाट हुनुहुन्छ र तपाईँसँग कुराकानी गरिरहेका छौँ विशेष गरी पछिल्लो समयमा बाइक एक्सिडेन्ट बडी मात्रमा चाहिँ घटिरहेको छ बढिरहेको छ घटिरहेको होइन बढिरहेको छ यसको खास कारण के हो त्यो सोधिरहेको छ तपाईँलाई आफ्नो विचार व्यक्त गर्नको लागि जेरो फाइभ कल गर्न सक्नुहुनेछ कोही साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो अनि ओए के भइरहेछ भने आ राज के भएछ ओके हेलो सु उहाँको आवाज पनि हामीले सुन्न सकिरहेका छैनौँ के भइरहेको छ अलिकति समस्या त छ है सु फेरि प्रयास गर्नुहोस् अवश्य पनि तपाईँसँग कुराकानी रहनेछ हामी तपाईँसँग कुराकानी गर्नुको लागि एकदमै तत्पर रहेका छौँ सो फटा फटफा so, फटफटा फट डायल गर्न सक्नुहुनेछ तीश्रा, तीश्रा, है सुन्न सबै बास त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन चाहिँ हामीले खुल्ला गरिरहेका छौँ राज टिङ्गल सपोर्टबाट इसारा गर्दै हुनुहुन्छ अर्को साथीलाई हुनुहुन्छ अरे स्वागत गर्छु हेलो हेलो हेलो फेरि पनि सुन्न सकेनौँ है के, के भइरहेछ राज सो एउटा गीत सुनाउँ राज गी सुना हुन्छ ओके गीत सुन्छौँ गीतपछि फेरि आउँछौँ सुन्दै गर्नुहोला गी का खुल्ला जब तम्बु खोला तब खुल्ला खुल्ला बल्ले बोलो फेरो मडरू बिजलीका मनडोला बिजली रे मडरु कि बिजली कामरू बिजली बिजली का मे मु की बिजली का मनडोला खे मदेखि बेसुदेखि आमा झोलाई यो आवाज तपाईँको लागि राख्यौँ चलचित्र मटुरेकी बिजुलीका मङला आवाज सुकुन्दर सिंह र रणजित ब्रोजको आवाज रहेको थियो तपाईँको लागि यो सङ्ग इन्टरटेनमेन्ट सङ्ग रहेको थियो रेडियो अर्पण्रेड फोर पोइन्ट फाइभ मेगा होल्स र इन्टरनेटमा रेडियो अर्पण कमबाट हामीलाई विश्व फोरकै साथ कल गर्नुहोस् तपाईँसँग कुराकानी सो लाइनमा स्वागत गर्छौँ सो उहाँसँग पनि कुराकानी गराउन सकेन उहाँले हाम्रो आवाजलाई चाहिँ नसुनेको हुन सक्नुपर्छ है वास्तव यही हो सो जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा कल गर्न सक्नुहुनेछ सुन्न सपन्न भाष त्रिसो तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ वास टेक्निकल सबो बाटो आवाजबाट सुीलाई सो स्वागत गरौँ हेलो हेलो हेलो So, सु नमस्ते, ए, नमस्ते। <laughs> okay, को बोल्नु भयो को बोल्नु भयो ओके नमस्ते मात्र सुन्न पायौँ त्यहाँभन्दा अरू शब्द चाहिँ हामीले सुन्न पाएनौँ है सो फोन कल भएको छ के समस्या भइरहेको छ अघिसम्म हामी तिनजना साथीसँग त कुराकानी गर्यौँ सो उहाँसँग रमाइलो कुराकानी भएको थिएँ स्पष्ट कुराकानी गरेका थियौँ त्यसपछि चाहिँ अलिकति फेरि यहाँनिर केही समस्या उत्पन्न भएको छ त्यसले पनि हुनसक्छ तपाईँसँग हामी राम्रोसँग कुराकानी गर्न सकिरहेको अवस्था छैन आज हामी विशेष गरी पछिल्लो समयमा बाइक एक्सिडेन्ट अझ बढी मात्रामा भइरहेको छ विशेष गरी बाइक एक्सिडेन्ट भएर मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ त्यसले गर्दा पनि यो खास के कारणले हो किन यस्तो भइरहेको छ यहाँनिर ट्राफिक कमजोरी हो या सरकारी कमजोरी हो यो या बाटोको कमजोरी हो या चलाउनेको लापरवाही हो लापर हो होइन हरेक कुराले हुनसक्छ विशेष यी सबै कुरालाई ध्यान दियो भने यो जुन एक्सिडेन्टको कुरा छ यसमा चाहिँ कमी आउँछ कि जस्तो लाग्छ मलाई पनि रास भी टावक हल्लाइन विशेषगरी ट्राफिक मैं कहीं ध्यान दूनपो तेला अलिकति कड़ाई कर पर्ने आवश्यकता देखिश तेगरी योग जो बाइक को लगी लाइसेंस दिने क्रम से हेड़ दिने हो कि भाषणी अन्न कुरा जिससे ये बाटो सुधार न भैर भी होना सकता प्राय खाडलखुडल असम से अलिक स्पीड हाँ तो खाडलखुडोल बाइक एक्सिडेन्ट भे अवस्था रलिक चलाने जीपी दाजू भाई जी साथी जी बाइक चाहिए चलाना गति कही कम है गयो ये कहानी छाड़ो गए भी नपुग् नहीं सकता तर ढिल गए भहानी सायद ये कुरा समझे बाइक चाहिए चलाये अवश्य मा हुने एक्सिडेन्ट जस्ता कुराहरूमा कमी हुन्छ जस्तो लाग्छ यी सबै कुराहरूलाई हामीले ध्यान दिनुपर्छ सो बल्ल मात्रामा बाइक बाइक एक्सिडेन्टमा कमी आउनेछ एनिवे जस्ट फोरिङ जोइ सुनिरहनु भएको छ रेडियो अर्न हन्ड्रेड फोर प्रोग्रामको अन्तिम मासु विधा माग्नुपर्छ प्रोग्रामबाट र आज टेक्निकल सपोर्टबाट आवाजबाट सुम तपाईँको साथमा आज र आज हामीलाई कल गर्नुभयो निलम अधिकारी शक्तिखोरबाट सलिना शक्तिखोरबाट र पवनज भण्डारी शक्ति खोर भएको छ तपाईँ सम्पूर्णलाई थ्याङ्क यू छ कल गरिदिनु भयो कल गर्नको लागि प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद छ त्यसै गरी टेक्निकल सपोर्टको मित्र राजलाई धन्यवाद सुन साथी तपाईँलाई धन्यवाद छु र सुझाव सल्लाह प्रतिक्रियाको लागि सुन सम्पूर्ण फोन गर्न सक्नुहुनेछ भने अन्तिममा तपाईँ सम्पूर्णको लागि एउटा लउली सङ्घ राउली राठोडबाट अक्षमार सोन सोरू शमीको आवाजमा छ तपाईँ सम्पूर्णको लागि राउडी राठोडको टाइटल राख्दै प्रस्तुतिबाट सम्विधा माग्छु नमस्कार का भाग्यान